नमस्कार अर्पण सुबैका लागि सुधैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयका सँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल चितवन क्षेत्र नम्बर चार सहित चार क्षेत्रमा भएको संविधान सभा सदस्य उपनिर्वाचनका लागि भएको मतदान साँझ पाँच बजे सकिएको छ निर्वाचन बिहान सात बजेदेखि सुरु भएको थियो चितवन क्षेत्र नम्बर चारमा भएको निर्वाचन उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जिल्ला निर्वाचन कार्य चितवनले सुनाएको छ निर्वाचनमा करिब सत्तरी प्रतिशत भन्दा बढी मत खसेको कार्यका प्रमुख का हरिप्रसाद कालले जानकारी दिनुभयो चितवन क्षेत्र नंबर चार में पैंसठी हजार दुई सौ उसी मतदाता सब मतदान केन्द्र का मतपेटिका देखिने मतगणना शुरू होने ढका को भनाई सब मतपेटिंग लियाईके निर्वाचन समिति को बैठक बस मतगणना शुरू करने वहां प्रधानमंत्री सुशील कोईलाड़े को चितवन क्षेत्र नंबर चार उपनिर्वाचन काी कंग्रेस का तर्फवा रामकृष्ण घिमिरे नेकर्फ पार्वती रावी क्षेत्र एक र कैलाली क्षेत्र भएको थियो चारवटे निर्वाचन क्षेत्रमा तिन सय चौबिसवटा मतदान केन्द्रबाट मतदाताले मतदान गरेका थिए काठमाडौँ दुईमा उन्चालिस मतदान स्थल र डब्बे मतदान केन्द्र चितुवन चारमा एकतिस मतदान एक्कासी मतदान केन्द्र बर्दिया एकमा सैतिस मतदान स्थल र अठहत्तर मतदान केन्द्र र कैलाली छमा मतदान स्थल र पचहत्तर मतदान केन्द्रबाट विद्युतीय उपकरणबाट मतदान गरेका थिए चारै क्षेत्रमा दल र स्वतन्त्र उम्मेद्वार गरी छिहत्तर जना चुनावी प्रतिस्पर्धामा रहेका छन् तीमध्ये राजनैतिक दलका उम्मेद्वार साठी र स्वतन्त्र सोह्रजना छन् चितवन क्षेत्र नम्बर चारमा आशा भई भएको उपनिर्वासनमा एक सय एक वर्षीय जीवराम दवाडीले विद्युतीय मतदान यन्त्र मार्फत मतदान गर्नुभएको छ उहाँले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उत्सवमावि सम्पानगर मतदान स्थलबाट बिहान नौ बजे मतदान गर्नुभएको थियो सम्पानगर निवासी वाडीले आफूले एक वर्षको अवधिमा दुई पटक मत खसाल्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो यसै गरी भरतपुर सार्ख मतदान केन्द्रमा कृष्णपुर बस्ने बयानब्बे वर्षका जगतलाल महर्जलले पनि मतदान गर्नुभएको छ यसै बिच राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा दुईजना क्रियापुत्रीले विद्युतीय मेसिनबाट मतदान गरेका छन् पुवाटेकनाथ अधिकारीको निधन भएको आशा नौ भरतपुर बुद्ध चोक का मुकुंद राज अधिकारी गिरेन्द्र राज मतदान कर साथ आनी अतदान करने व्यवस्था मिलाइए कुछ उनका प्रमक, प्रहरी प्रमुख प्रधुम्न कार्की जानकारी एमाले नेता रघुजी पन्तले नवमहाधिवेशनमा माधव कुमार नेपालको जित सुनिश्चित भएको बताउनु भएको छ प्रेस चौतरी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पन्तले नेपालमा पार्टीका नेपालमा पार्टीका सबैलाई समेटेर अगाडि बढ्न सक्ने क्षमता भएका कारण विजय निश्चित भएको दावी गर्नुभएको हो उमेर ढल्केको र अस्वस्थ पनि भएकाले केपी ओलीले पार्टी चलाउन नसक्ने भन्दै पन्तली जितको जसको नीति उसैको नेतृत्व अनुरूप नेपाल सर्वसम्मत रूपमा अध्यक्ष हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनिसकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै पन्तले जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिनुभयो अबको अध्यक्षले नेकपा एमाले पार्टीको मात्र नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने हुनाले यसका लागि नेता नेपाल मात्र योग्य रहेको दावी गर्नुभयो केपी ओलीसँग प्रतिस्पर्धामा गर्नु पनि नेता नेपाल नेतृत्वमा आउने उहाँको भनाइ थियो देशभर गरिएको प्रारम्भिक अनुमानमा नेपाल पक्षधर पचहत्तर प्रतिशतको हाराहारीमा रहेको नेता पन्तले दावी गर्नुभयो एमएके यही अवसर उन्नाइस गति देखि होना नव महावेशन के बारे में जानकारी दिन चितवन को भरतूर में आयोजित पत्रकार सम्मेलन में नेता पंत नागेन्द्र चौधरी जिला सचिवालय सदस्य कृष्णलाल लबली ने प्रेस चौधरी चितवन का अध्यक्ष शालिक्राम नेपाल पार्टी जिला सचिव तेजेन्द्र खड़का प्रचार विभाग प्रमुख अरुण पीड़ित्डारी लगायत को सहभागिता अविरल वर्षाका कारण अल्पा जिल्लाका पहाडी सत्र गाविसमा यातायात अवरुद्ध भएको छ लामो समयपछि परेको पानीका कारण जिल्लाको पहाडी सत्र गाविसमा ग्रामीण सडक धेरै ठाउँमा पहिरो गई यातायात अवरुद्ध भएको हो अवरुद्ध यातायातका कारण पहाडी क्षेत्रमा अब हिँडेर जानु पनि बाध्यता सुरु भएको अर्खलाका भूपाल लुगेली मकरले बताउनु पहाडी क्षेत्रको रतनपुरको कोर्थर डाँडाछेरी बुर्लिङटर अर्खला जौबारी भारतीपुर मि मिथुक्रम नरम रुचारी र रखुवा डेढगाउँ धौबादी मैनाखाट हप्सेको कुट हप्से कोटका बेकट पहाडी गाविसमा पहिरो गएको र खोला बेरीका होमराज राणा भट्टे जानकार दिनुभयो यातायात बन्द भएपछि पहाडी क्षेत्रमा सानी खाद्यान्न औषधि समेत बोकेर लैसानु पनि बाध्यता सृजना भएको व्यवसायीहरूले बताएका छन् यातायात अवरोध भएपछि विकास निर्माणका काममा समेत अवरोध आएको एक्सा भेटरको प्रयोग रोकिएको र ग्रामीण विद्युतीकरण भइरहेका क्षेत्रमा समेत सामान ढुवानी गर्न समस्या उत्पन्न भएको छ वर्षाकै कारण जिल्ला विकास समिति र गाविसबाट सम्झौता भई काम अघि बढिरहेको दर्जनौ योजना र यातायात सेवा प्रभावित भएका छन् देशैभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ दुई दिन अघि नेपाल प्रवेश गरेको मनसुनको प्रभाव देशका पूर्वी मध्य र पश्चिमका केही भागमा मात्रै परेको चलदथा मौसम विज्ञान विभागले जनाएको छ सुदूरमुकाम लगायतका सुदूरपश्चिम लगायतका देशका केही ठाउँमा मनसुन पुग्न अझै केही दिन लाग्ने मौसमविद राजु प्रधान अङ्गले दिनुभयो अहिले देशभरका पूर्वी मध्य र पश्चिममा केही मात्र मनसुनको प्रभाव परेको सुदूरपश्चिम क्षेत्रमा प्रश्न छ आगामी महाधिवेशनमा माधव नेपालको जित सुनिश्चित भएकै मालय नेता र गुसी पन्तको दावी प्रति तपाईँको विचार के छ यही दावी सही छ बेसम्बा छैन सी आफ्नो पक्षको समर्थन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 पालु ट्राफिक खबरको यति बेला नानगढ इटोणावीरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन औ विषे काठमाण्डौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटवल सडक खण्ड पनि खुल्ला छ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 सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम डिग्रीस र न्यूनतम 22 डिग्री रहने भोलि बिहानैदेखि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरि सोप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार